नमस्कार एवं हार्दिक लोकमय सांगीतिक अभिवादन टक्न चाहन्छु कार्यक्रम लघसंकारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण लोकपालार्य मित्रहरूमा सँगै श्रोधाविन्द्रहरूमा पनि प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा सुनिरहनु भएको छ कार्यक्रम लोक संकार हप्तामा छ दिन आउने गर्दछ त्यो मध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर विभिन्न राष्ट्र स्तरमा ख्याति प्राप्त कलाकारसँग हामी फलाकोसारी गर्दै आइरहेका छौँ र आजको श्रृङ्खलामा छौँ आज पनि एकजना अतिथि कलाकारसँग हामी कुराकानी गर्नेछौ के कसो हुँदैछ त लोकसंगीतको क्षेत्र अनि के, के कस्ता दुःख कष्टहरू आइलागेका छन् त यहाँसम्म आइपुग्दा तिनी स्रष्टाहरूलाई अनि प्रतिष्ठानले के हेरेको छ एउटा बाँच्न पुग्ने आधार बनाइदिन्छ हामी भलाखुसारी गर्ने नै दस बजीसम्मको यो बीचमा रहने रह हो र थुप्रै समुद्र लोकधरी आवाजहरू त छँदै छन् आजको श्रृंखलामा छौ प्रविधि कक्षीबाट मित्र रैजन हो अनि आवाजबाट म तपाईँकी लोकसह यात्री सूर्य ढकाल त आउनुहोस् प्रिय मित्र कुराकानीको क्रमलाई अगाडि बढाउनुभन्दा पनि पहिला धेरै पहिलादेखि लोक सङ्गीतको क्षेत्रमा लागिरहेका श्रेष्टा आजको दिनमा हामी उहाँसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जुटाइरहेका छौँ र के केही कुराकानी गर्ने नै छौँ थुप्रै आवाजहरू बजारमा ल्याइसक्नु भएको छ त्यसो त अलिकति अस्वस्थ हुनुहुन्छ मैले समय मागिहालेँ र उहाँले स्विकार्नु छ केही समय व्यस्त हुनुहुन्छ तर पनि हामीलाई समय मिलाउनु भएको छ यसको लागि त म आभारी पनि रहनै पर्छ क्यारे थुप्रै आवाज त्यसो पछिल्लो समयमा जुन शीतल छाया अरु मैलाई सबै पुगे केवल के चोखमाया अरु मैले के मागेको छु र केवल तिम्रै यस्तै यस्तै आवाज पछिल्लो समयमा बजारमा दिएर आउनु भएको छ त्यस्तो तिनाउनु सफल अर्को एउटा आवाज पनि आँसु नजा र कृति संग्रहमा समावेश आवाज हो वैष्णु माझी अनि आजका तीति कलाकारको सुन्द्र आवाज भइरहेको छ त्यसै गरी थुप्रै गीतहरू पनि उहाँले घुनगुनाउनुहुन्छ सँगै लय तथा शब्द सृजना पनि गर्नु हो भई पुतली बस्छ गुन्द्री तानी झुनकै शीतल छाया होसै हराउली सम्झनाले रोसेन खा को खा कोई नुखपनी धोसैन तेगरी बल्ल भेट भैय सीसा जस्ते फोट दुईट मोटर छोटे भैय घाजुन मन को रुप्रवाज रूप बजार लियाईस उहाँलाई चिनाउन सफल अर्को एउटा संग्रह पनि हो आँखा लर्काइदेऊ सारी यो आवाज मन परेकी सर्जनामा बजारमा आएको आवाज पनि हो आजको श्रृङ्खलामा हामीसँग हुनाउँछ गण्डकी अञ्चलमा रहेर संसारकर्मी पनि हुनुहुन्छ सँगै संगी लोक सङ्गीतको यो क्षेत्रमा पनि लागिरहनु भएको छ दुईवटा पेसा अङ्गाल्नु भएको छ आज हामीसँग हुनाउँछ लोकगायक तथा लयित तथा शब्द सर्जक राजन कार्की राजनजी यति बेला तपाईँलाई कार्यक्रम लोकझंकारमा धेरै धेरै स्वागत छ धन्यवाद सरकार जनकारी सुनेरुनुहुने सबै आदरणीय श्रोता मित्रहरूमा म राजन कार्की तर्फबाट साङ्गीतिक अभिवादन रेडियो अर्पण सुनेर रे बस्नुहुने सबै सबै श्रोता मित्रहरूमा सूर्यजी प्राप्ति पक्षमा रहने मित्री शीघ्र स्वास्थ्य लाभको कामना पनि रहन्छ अस्वस्थ छु भनिसक्नु भएको थियो होइन <laughs> कतातिर व्यस्त हजुर व्यस्तै छु अहिले अब नयाँ वर्षको शुभकामना दिँदै गए पनि एकदमै साङ्गीतिकमा पनि व्यस्त पछिल्लो समयमा ल्याउनु भएको छ जङ्कै शीतल छाया गीतको प्रमोसनको लागि यताउता व्यस्त हो अथवा अरू केही तयारीमा अहिले यो गीत त अब बजारमा जे राम्रो माया पाइसकेको छ यो गीतलाई पनि प्रमोसन गरिरहेको छ गीतहरू पठाइरहेको छ त्यसपछि नपुगेको ठाउँमा र अन्य गीत नयाँ गीतहरूमा हजुर नयाँ गीतको पनि तयारी गर्दै हुनुहुन्छ राजनकार पनि आबद्ध हुनु एउटा लोक सङ्गीतको क्षेत्रमा पनि लागिरहनु भएको छ दुईवटा बेच अँगाल्नु भएको छ किन अलिकति अप्ठ्यारो हुँदैन अथवा एउटा भनिन्छ कलाकार भइसके पछाडि मिडियामा आबद्ध भएर गीत चलाउनको लागि र आफू हिट हुनको लागि पनि संसार माध्यममा काम गर्ने गर्छन् भन्ने हामी बाहिर कतिपय ठाउँमा सुन्ने गरिन्छ कि तपाईँ पनि त्यस्तै हो अथवा अन्य कुनै यहाँको यसमा त विशेष धेरै हिट गर्दा पनि लागेन होइन वास्तवमा त रेडियो रेडियोमा प्रवेश गरेको लगभग छ सात वर्ष भइसक्यो सुरुमै मलाई म रेडियो सोराङकोटमा काम गर्थेँ र रेडियो सोराङकोटमा काम गरेपछि मैले चाहिँ गीतहरू बजारमा गीत अगाडि नै पठाउँथे पठाउन त मलाई त्यो नियतले चाहिँ रेडियोमा तिरेको चाहिँ होइन त्यस्तो भएको भए यत्रो समय म टिक्ने पनि थिइनँ यत्रो छ सात वर्ष भइसक्यो एकदमै ठ्याक्कै भन्दैनस् न कति वर्ष भयो यहाँ यो लोक सङ्गीतको क्षेत्रमा लाग्नु भएको आमा श्रोता र लोकपालित्रहरूको माया पनि पाउनु भएको छ अलिकति उताउला खालका राजन कार्कीका गीतहरू पनि हामी बाहिरबाट गुनासो सुन्न पायौँ होइन मर्काइदेऊ कम्म र लर्काइदेऊ साडी के भन्न खोजिएको होला यो गीतले कम यो वास्तवमा चाहिँ धेरै उत्सा होइन कस्ता कस्ता गीतहरू बजारमा आइरहेका छन् तपाईँले पनि गीत बजाइराख्नु भएको छ होइन अब यी गीत एउटा समयले मागेका कुरा हुन्छ समयअनुसार चल्ने व्यक्तिलाई हुन्छ सिर्जना राम्रो गरेर नै जसले पनि भन्छ राम्रो सिर्जना अथवा अब यसले नयाँ स्वाद सेखाउनुपर्छ जस्तै अहिले पशु पशुपति शर्मा दिदी देवी भन्न सिकायो भन्ने आइरहेको व्यापक चाहिँ गर्न चाहे के भन्नुहुन्छ यो गीतलाई कसरी लिनुहुन्छ यहाँले एउटा सहकर्मी होइन विशेष गरी लोक सङ्गीतलाई पनि हामीले पनि बुझ्नुपर्छ होइन कुन आवाजहरू कतिको मात्रामा बचाउनु पर्ने हो भन्ने खालका कसरी लिनुहुन्छ समयअनुसार बजारमा एउटा समयले मागेको माग हो श्रोता दर्शकले त्यस्तै गीत चाहनुहुन्छ तर श्रोता दर्शकले चाहेका गीत नत्र लोकरस भएका गीतहरू किन सुन सुन सुनिन्नन् लोकरस एकदमै साङ्गीतिक गीतमा एकदमै रसिक गीतहरू चाहिँ किन चल्दैनन् त के भन्छ नयाँ स्वास्थ्य चाहियो नयाँ स्वास्थ्य चाहिएपछि एबिसिडी भन्न सिकायो नेपाली भाषा सिकायो नेपाली भाषा पढ राम्रोसँग गरेर एउटा चाहिँ एकदमै त्यसै गरी अर्को एउटा गीत पनि बजारमा आएको होइन मैले छोरो पाएँ भने भन्थे कपोडी कपड राम्रै अर्थ सिकाउन खोजिएको छ एकातिर भने एकातिर त्यहाँनिर त बिस्तारै लोकगीत भनेर चिनाइएको छ तर जुन एउटा सङ्गीत भरिएको छ त्यहाँनिर लोक टिपिकल जुन एउटा वाद्यवादनहरू छन् त्यहाँनिर समावेश गरिएको छैन अब यो गीतलाई हामी कसरी लिन सक्छौँ त सङ्गीत चाहिँ अब सङ्गीतभन्दा पनि त्यो बढी चाहिँ बिचमा हो हल्ला विविध किसिमको छ त्यो बडी चाहिँ आधुनिकपन होइन सोधिएको चाहिँ त्यति धेरै साङ्गीतिक रसै छ होइन वास्तवमा त पशुपति शर्माले गर्न खोजेको काम चाहिँ नयाँ हो किनभने हामी सबैले चाहिँ भोलि हामीले त्यो काम गरि अर्को साथीले विरोध गर्ला त्यो चाहिँ राम्रो चाहिँ होइन मेरो विचारमा हाम्रै साथीहरूबाट हुन्छ त्यस्तो काम फेरि अन्य साथीहरूबाट हुँदैन तर त दर्शकले नयाँ स्वाद दिनुभएको छ राम्रो यसले कसरी गर्ने भन्नुहुन्छ हाम्रै हाम्रो साथीहरूले यस्तो गरेछ राम्रो काम गरेपछि यसले चाहिँ यस्तो गरेछ भनेर चाहिँ अरू साथीहरूको काम होला एकदमै त्यस्तो त लागिरहेका कलाकार पनि आधुनिक गीतर्फहरू पनि बजारमा एल्बमहरू निकालिरहेका छन् त्यस्तो त राजन कार्कीले पनि ननिखालेको होइन निकालेकै छ यहाँनिर आफ्नो छवि बनाइसक्नु भएको तपाईँ राजन होइन फेरि यहाँनिर हामी बुझ्न पाइन्छ लोकगीत गाउनेहरूको चर्चा अन्य विधाका जस्तो छिटो हुँदैन त्यसैले अन्य विधाका जस्तो छिटो हुनलाई आधुनिकतिर ढल्किनु भयो अथवा एउटा छुट्टै तरिकाले होइन हामी चाहिँ मैले भन्न खोजेको म त्यसरी भन्न खोजेँ होइन वास्तवमा मैले बनाएको गीत तिम्रो मिठो नुस्कानमा हराएको याद आयो तिमीसँग नजर जुदाई डराएको याद होइन एकदमै गीत चाहिँ एकदम चर्चा कमायो पियरबिटी पनि गयो पियरबिटी पनि राम्रो डाउनलोड भयो गीतको बारेमा कसैले विरोध पनि गरेँ यो गीत चाहिँ अन्य साथीहरूले पनि हामीले पनि यस्तो बनाएको थियौँ भने यस्तो विरोध पनि भएको नभएको होइन वास्तवमा मैले त्यो चिज चर्चा ढिलो हो भन्दा त्यसरी गर्न खोजेको होइन मैले अर्को गीत पनि गराएको छु एउटा सोखिन हिसाबले हामीले पनि गर्न सकिन्छ आफूसित भएको प्रतिर देखाउन सकिन्छ आधुनिक प्राप्तिको आधुनिक गीत चाहिँ होइन यो होइन यो चाहिँ लोकगीत जस्तै खाले आधुनिक हो क्या लोक गीत सुन्ने श्रोताहरूले आधुनिक गीत पनि सुन्न चाहेको खण्डमा यस्तो लोक गायकले बनाएको भएका कोही लोक प्याटर्नवाला गीत आधुनिक गायकले गाएको हुनाले आधुनिक गीत सुनिएको यही नहोस् र एउटा प्रविधिले फड्को मार्दैछ त्यही प्रविधि सँगसँगै चल्न चाहन्छन् हजुर एकदमै र पछिल्लो समयमा त्यसो त गीत सङ्गीतको यो क्षेत्र अहिले बजारमा हेर्दा नेपाली गीत संगीत मन पराउनेको संख्या विदेशीको तुलना कममा कम छ भने छ त्यसमा पनि त लोकगीत त झन् सहरभन्दा पनि गाउँ केन्द्रित छ भन्ने आरोप छ कसरी लिन हुन्छ होइन लोकगीत सहरभन्दा गा... गाउँ केन्द्रित गाउँभन्दा सहर केन्द्रित पनि हुन लागिसक्यो पछिल्लो समयको बजारमा गीत किसिमको आउन लागि चाहिँ मात्रै सय प्रतिशत चाहिँ होइन होला तर केही असम्म हो एउटा गाउँका ती जुन एउटा दुःख विडम्बनाका गीतहरूलाई हामी समावेश गरेर पहिला एल्बममा सुन्न पाइन्थ्यो त्यस्ता आवाजहरू अहिले कमै मात्रामा पाइरहेका छन् र लोक सङ्गीतको यो चित्र बिस्तारी खस्केको हो अलिकति भए पनि अलिकति विगतभन्दा अलिकति फरक धाराबाट बढिरहेको छ होइन मलाई जस्तो लाग्छ अब हामी सबैले मन गर्नुपर्छ हामी सबै साथीहरूले चाहिँ अब कस्तो किसिमका गीत गाउने कस्तो किसिमको गीतहरू बनाउने होइन एउटा चाहिँ एउटा प्रावधान भएको भए राम्रो हुन्थ्यो अनि विभिन्न किसिमका गीतहरू आउनु नै विरोध हुन्थ्यो गीत पनि मैले अघिल्ला सर्पण गीत गाएको थिएँ पार्वती ऋषिको गीतमा होइन सोचे जाने भए त भाग्य मानियो यसपालिको तिजामा माइतीमा नाच्ने अर्को साल तिजामा मैले लाने हो यस्तै किसिम गीतहरू गायो त्यसभन्दा अगाडि दिदी गिनालाई यति माया लाग्दैन राम्रो राम्रो सक्दैन भन्नलाई अघिल्लो तपाईँको आवाजमा रहेको आवाज हामी त्यसका आवाजहरूबाट चिनेका हौँ राजन कार्कीलाई पनि र त्यहाँ त्यति मात्रै नभएर रा, राजन कार्कीसँग त अर्को एउटा कला पनि छ रामजी खाँडदेखि लिएर रा, तपाईँको राजु परिवारसम्मका आवाजहरू राजनको राजन, राजन कार्कीका मुखबाट हामी ठ्याक्कै त्यही स्वर सुन्न सकिन्छ भन्ने एउटा खुबी छ राजनसँग तर किन फेरि स्वर परिवर्तन गरेर रा राजनलाई एल्बम बजारमा निकाल्न चाहनु मलाई कस्तो भने अब त्यो स्वर चाहिँ एउटा आफूले चाहिँ मैले मिहिनेत गरौँ एउटा सञ्चार गर्ने भएको र मैले चाहिँ गाउँदा गाउँदै मलाई अचानक गएको कुरो हो यो मैले चाहिँ अब उहाँको जतिको सेम नहुनसक्छ सेमभन्दा बढी पनि हुनसक्छ होइन मैले प्रयास गर्दै गर्दै जाँदा र मैले चाहिँ त्यस्तो मेरो उहाँको एल्बममा स्वर गर्ने मलाई चाहिँ सीताराम पटेल धुर्मु सरले पनि एकपटक चाहिँ मा चाहिँ मेरो कार्यक्रममा जाँदाखेरि तपाईँले चाहिँ कुनटक आवाजमा गरेर एल्बम रेकर्ड गर्दा आज राम्रो हुनुहुन्थ्यो भन्नुभएको थियो र यति बेला राजनजीको आवाजबाट हामी कसको आवाजमा एउटा कुनै गीत सुनौ जुन एउटा यहाँकै एल्बम बजारमा आएको आवाज हामी सुन्छौँ होइन जुन पनि शीतल छाया अनु अरू कुनै कलाकारको आवाजमा अरू कुनै कलाकारको भन्दा पनि मैले अरू कलाकारको आवाज अरू कलाकारले गाएका गीत गाउँछु बरु होइन आ, जुनको शीतल छाया म आफैले मेरो आफ्नो आवाज गाई सकेपछि अन्य कलाकारहरूको आवाज उहाँहरूको गीत सबै मैले यो चाहिँ मेरो आफ्नै आवाज मैले एक टु केताबाट दिन्छु त्यताबाट तपाईँले पक्क पनि प्ले गर्नुहुनेछ एकदमै मैले मागेकै के, के सुर केवल सुख माया जुनको शीतल छाया अरू मैले यदि न छोरा दिउँला जोको माया मित्र राजन कार्की कृष्ण फरिहार को आवाज हो सूर्जना हो राजन कार्की को जो आज का अतिथि कलाकार हो रमेश बेजी को राजन कार्की आवाज बड़ा सुन संग्रेजन उठा झनके अरु मैले केही दिन सक्छु र केवल सुखो माया उहाँको आवाजमा सुनिरहे सकेका छौँ र कार्यक्रम लोकझङ्कार सँगसँगै तपाईँ हुनुहुन्छ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय मेगा हर्च र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्युडब्लु लगन गरेर सुनिरहनु भएको छ आजको अतिथि कलाकार राजन कार्कीसँग हामी भलाको सारी गरिरहेका छौँ सा। जुन लोक सङ्गीतको क्षेत्रमा थुप्रै केही पहिला देखिने लागिरहनु भएको छ तर धेरै चर्चा अनि परिचर्चा पनि बचिलो सक्नु भएको छ आजका अतिथि कलाकार राजन कार्की जुन हामीले टेलिफोन सम्पर्कमा उहाँलाई कुराकानीको क्रमलाई जुटाउने प्रयत्न गरिरहेका छौँ र कुराकानी पनि गरिरहेका छौँ त्यसैले लोक संगीतको बजार बिस्तारै खस्किने क्रममा पनि छ केही भलाको साह्रै बुझ्ने प्रयत्नमा अहिले राजनजीसँग फेरि कुराकानी जोडिहाल्छु राजनजी आवाज पछाडि स्वागत छ अब हामी अरू कुनै कलाकारको आवाजबाट कुनै एउटा आवाज सुन्छौँ हुन्छ म एउटा होइन किनभने दुई तिनवटा आवाज सुनाउँछु तपाईँलाई होइन एकदमै सुरु गर्नु होला मिरम भए पनि म प्रयास गर्छु जुन पृष्ठभूमि एकदमै मज्जान्ट गराइ पनि सुरु गरौ है त एकदमै अहङ्ग किन आसु लुगा छेउमा सँग घम्किलो जो नहुँदैन जति रो न फरेनी मेरै <laughs> काखमा रौ माया राजन राजनजी हजुर पुरुषोत्तम ने तपाईँले त हजुर अब त्यसपछि मैले रामजी खान सुना चाहन्छु एकदमै तारा चंद्र की तारा लोभी का सारा चल को निर्धार ई मालिके पक्के धार ई मालिके सी अकल बिमन पापी भाईओ तिमलाई देखे राजनजीसँग सुन्न चाहे कतिजना कलाकारको आवाज यहाँको हामी यहाँले निकाल्नुहुन्छ मैले दसजना जतिको निकाल्छु राजन कार्की कथा साङ्गीतिक एकमा दस भनेर धेरै ठाउँ पनि आइसकेको छ हुन त एघार पनि म सँगै गएर एघार पनि मैले एकनाथ भण्डारीको चाहिँ प्रयास गरिरहेको छु उहाँ एउटा चाहिँ सङ्गीत गर्ने मान्छे गाउने मान्छेले गीत गाउनु भयो नयाँ सोध दिनुभयो एकदमै हामी सुनिसकेका छौँ अबको क्रममा सुनिरहनेछौँ हुन्छ भने मैले प्रयास गर्छु होइन सबै अहिले नभ्याए पनि राजन ठकुरी सुन्नु भएको छ ए भोलि बोल्न आगो बोल साइब सामन बोल्न को सानो भयो बिरानो को सानो भयो बिरानो ए त मा देखिन्थे कि नके कि I know that there is a man Shim Shim Shim Pani Raithev Bhai Mani Oh Shim Shim Shim Pani Raithev Bhai Mani Shim Shim Pani Raithev Bhai Mani यस्तै आवाजहरू हामी अन्य फेरि पनि पछाडि पनि सुन्ने नै छौँ यहाँको आवाजबारे कार्यक्रम लोकसंकारको आजको श्रृङ्खलामा छौँ र राजन कार्कीसँग हामी भुलाको सारी गरिरहेका छौँ त्यसो त एउटा थुप्रै प्रतिभा भएको व्यक्ति हुनुहुन्छ एउटा संसार माध्यममा आबद्ध पनि हुनुहुन्छ गण्डकी अञ्चलको एउटा संसार माध्यममा उहाँ सङ्घर्षरत हुनुहुन्छ र लोकसङ्गीतको क्षेत्रमा पनि लागिरहनु भएको छ आधुनिक गीत सङ्गीतमा पनि उहाँको केही हदसम्म हात पनि रोइरहेको छ तर राजनजी किन दोहोरूकै पछि लाग्नु भएको तपाईँ म वास्तवमा के भने अब डोरी गीत एकदमै मलाई मनपर्छ हेर्नुहोस् होइन सुरुबाट नि म गाउँ परिवेशमा एउटा सामान्य परिवारमा जन्मिएको व्यक्ति हुँ म गुनगुनाउने होइन एउटा लोक सङ्गीतलाई हामीले संरक्षण गर्नुपर्छ भन्ने हिसाबले यहाँ लाग्नु भएको छ तर अहिलेका दोहोरी साँझ अनि क्लबहरू पहिलेका जस्ता छैनन् भनिन्छ एउटा नेपाली संस्कृतिलाई र संस्कारलाई जोगाउने खालका त्यस्ता दोहोरी साँझहरू छैनन् तपाईँको विचारमा के भन्नुहुन्छ यस्ता दोहोरी साँझहरूलाई केही समय त मैले दोरी साँझ पनि काम गरे हो आदिन दिदी पार्वती दिशीको डोरी साँझ थियो पोखरामा छ अहिले पनि सुरमङ्गल त्यहाँ काम गरे हो मैले मैले काम गर्दा एकदमै ठिक थियो राम्रो थियो अहिले पनि राम्रो छ होला म धेरै भयो डोरीमा नहिँडेको नगएको होइन तर कुरा यति मात्रै हो पहिले पहिले दोहोरीमा क्षेत्र नेपाली संस्कृति र संस्कार झल्किन्थ्यो आफ्नै गाउँ बेसीका भाकाहरू गाइन्थ्यो भने अहिले दोहोरी गाउँदा पनि बसेर गाउने चलन थियो तर अहिले त्यस्तो छैन केही आधुनिकताको प्रभाव चाहिँ दोहोरीमा पनि पर्दै गएको छ अहिले त पहिला भन्दा एकदम फरक छ त्यो त तपाईँले भनेको कुरो एकदम राम्रो कुरा पहिला कस्तो थियो पहिला डोरीमा जाँदैन मलाई गाउनु कति रस लाग्थ्यो अहिले पछिल्लो समय धेरै डोरी सानो गएर चाहिँ गाउनु मलाई अलिकति रस लागेन ला होइन अब त्यस्तै त्यस्तै दे माहौल हुन्छ होइन जसो लोक सङ्गीतमै लागेर व्यावसायिक त भइन लोक सङ्गीतको मार्केट पनि घटेको छ के यसमा लागेर व्यावसायिक भइएला त राजन्जी यस्तो अब लोकजोलको मार्केट मलाई अब तपाईँलाई कस्तो लाग्छ मलाई त पहिलाभन्दा बढी जस्तो लाग्छ स्वतो दर्शकहरू पनि धेरै हुनुहुन्छ होइन अब सिआरबिटी पिआरबिटीको पैसा पनि धेरै आउँछ पहिलाभन्दा बढी छ होइन अलि सिआरबिटी पहिलाभन्दा अलिक कम दाम लागेको हो कि चाहिँ त्यो अनुभव चाहिँ अलिकति केही मात्रामा चाहिँ कम मात्रामा सिआरबिटी डाउनलोड भएका छन् पहिला दुई तिन लाख हुन्थ्यो होइन अहिले चाहिँ कम भयो भने त्यो चाहिँ भा तर पहिला चाहिँ अडियो बिक्री हुँदा नै एक रुपियाँ थाहा हुन्थेन अडियो कतिका भिडियो कतिका थाहै हुन्थेन अहिले त सरलाई थाहा हुन्छ नि त टिआरबिटी कति गाउटी कति गाउँ कति छ गीतहरू पनि सर पोखराबाट मैले गीत पठाएँ भने नेपालभरिको हुन्छ होइन पुग्ने आमदानी भइरहेको छ कार्यक्रममा गएर पनि राम्रो छ मलाई त आफूले गरेको छ राम्रो लाग्छ एउटा पुग्ने आमदानी चाहिँ भएको छ राजनशीलाई प्रतिभा चाहिँ हुन्छ हुनु पऱ्यो प्रतिभा भएपछि बाँच्न सकिन्छ प्रतिभा नहुने अब धेरै जो पनि आउँछु गीतै गाउँछु भनेर जानिहाल्नुलाई चाहिँ छैन फेरि अह एकदमै जस्तो त लोक सङ्गीतको क्षेत्रमा लागेको तपाईँ र आधुनिक गीत पनि निकाल्नु भएको छ कसरी आधुनिकतिर लाग्नुभयो फेरि आधुनिक त मैले केही समय अगाडि गरेको गीत हो त्यो चाहिँ अब एउटा चाहिँ केही समय त अधिकांश गायिकाहरू आधुनिक ढल गएका पनि छन् होइन तर त्यसैले एउटा राजनजीले पनि त्यही खालको भनेर आधुनिकतिर लाग्नु भएको भने चाहिँ होइन एक दिन अचानक गीत फुरेपछि त्यसैले आधुनिक गीतमा ढाल्न एल्बम ल्याउने सोच बनाउनु भयो म पनि के गर्न सक्छु भनेर पनि अगाडि बढाऊँ मैले फेरि एउटा कुरो के रह्यो भने म पनि के म पनि आधुनिक गीत गराउन सक्छु लोकगीतका भाग बनाउने मान्छेले अब आधुनिक गीत गाउने गायक गायिकाले कसरी हेर्ने लोकगीत गाउनेहरू है लोकेहरू भन्ने अलिकति चाहिँ अर्कै दृष्टिमा खालको चाहिँ यो वातावरण कलाकार कलाकार बिचमा पनि फाटो छैन भनेर भन्न मिल्दैन फाटो एकदमै छ एकामा खुट्टा तान्ने प्रवृत्ति पनि बढ्दो छ त्यसरी गाएका गीतहरू तिनै आधुनिक गायक गायकहरूले गाह्रो हिँड्नु स्टेजमा गाउनु भएको पनि बल्ल थाहा छैन अनि बल्ल थाहा हुनुलाई चाहिँ यिनीहरूले पनि यस्तो सङ्गीत भन्नु अहिले चाहिँ बिस्तारै आधुनिक गीत सङ्गीतहरू पनि सङ्कलन गर्न आउँछ थुप्रै कलाकारहरू ढल्केका छन् होइन थुप्रै संर हामी केही गुनासा सुन्न पाइरहेका छौँ कलाकारको मुखबाट होइन प्रतिष्ठानले केही पनि हेरेको छैन वास्तवमा सबैले बुझेकै कुरा हो कसको गल्ती हो एउटा आपसमा कलाकारिताको यो क्षेत्रमा लागेर थुप्रै श्रोष्टहरू छन् कलाकारको गल्ती हो अथवा प्रतिष्ठानको होइन कलाकारको गल्ती चाहिँ अब प्रतिष्ठानको त गल्ती के छ र प्रतिष्ठानले त काम गरिरहेको छ कलाकार रातकोष छ रातकोष मात्रै जम्मा भइरहेको र सरकम कुनै कलाकारहरू बिरामी हुँदाखेरि पैसा खर्च गरेकै छ होइन अब प्रतिष्ठानले त अब सबै अब प्रतिष्ठानमा आबद्ध हुन नपाएको अवस्थामा बाहिर मान्छेले कुरा काट्नु चाहिँ स्वाभाविक होइन प्रतिष्ठानले चाहिँ केही मात्रामा हेर्ने सुरसार गर्छ तर कलाकारले नै आफैले केही वास्ता नगरेको जस्तो लाग्छ होइन कलाकारले पनि चासो दिनु पऱ्यो नि त आफू स्वास्थ्यमा रहँदाखेरि फलान संस्था भयङ्कर राम्रो हो भन्ने एकदम त्यो हाम्रो कलाकारहरूले पनि मध्यनजर गर्नु पऱ्यो नि त आफू संस्थामा नरहइसकेपछि पनि त्यो संस्थाभन्दा बाहिर रहेछ पनि त्यो संस्थाको भलाइका कुराहरू गर्न सक्ने बल्ल त्यो एउटा असल कलाकार हो जस्तो मलाई लाग्छ क्या एकदमै रहेछ प्रतिष्ठानले चाहिँ विभिन्न ठाउँमा चाहिँ सुट गरिरहेको छ कलाकारलाई बिरामी हुँदा कलाकारको श्रीमतीलाई बिरामी हुँदा कलाकारको हामालाई बिरामी हुँदा कलाकारको आफन्तलाई बिरामी परिवारलाई बिरामी हुँदाखेरि त पैसा सफ छ होइन हाम्रो चाहिँ कोषहरू जम्मा भइरहेको छ विभिन्न ठाउँ भैलो भैलो खेलेका छौँ भैलो खेलेर जम्मा भएको रकम हामी सबै कलाकारले चाहिँ खाएका छैनौँ त्यो सुरक्षित छ भोलि तपाईँ कलाकारहरू कुनै आफ्नो राजनजी कुराकानी जोडिने हाल्नेछौँ यति बेला केही बाँकी आवाजहरू त्यसो त यहाँको आवाजबाट हामी सुन्नै बाँकी छ पुरुषोत्तम नेपाली रामजी खाँडा अनि राजन ठगरीको आवाज हामी सुनिसकेका छौँ अब कसको आवाजमा सुनाउनुहुन्छ म बिरम स् होइन तर पनि प्रयास लाभको अब त्यो विष्णु अग्रयण दाई मलाई यो क्षेत्रमा लिएर आउने मेरो त दाई भनेको उहाँ नै हो मलाई आजको दिनसम्म यहाँ सुरुमा चाहिँ मलाई काठमाडौँ ल्याएर सँगै राखेर मलाई यो क्षेत्रमा ल्याउनुपर्छ भएको सो राम्रो छ भनेर चाहिँ ल्याउनु भएको दाई उहाँ गुरु बनियो मेरो साङ्गीतिक क्षेत्रमा मैले उहाँलाई सम्झन्छु र उहाँको आवाजकारी केसर गर्दा गर्दै वहांसग बस्ता यहाँ होला बारिग करना वास्तव में शुरू में गाँव में नाम ले डाली फूल झर्नापरो मरे हो रे मैं तिमला कई नपरो जो लोक संगीत में राजन कार्य आदरणीय एकदमै सम्मान गर्न चाहन्छु किनकि सायद उहाँ नभएको भए म यो क्षेत्रमा सायद आउँथेन होला अथवा अन्य मेरो बाबा आमाको सपना अर्कै थियो होला हुन त म पढाइमा पनि त्यस त्यस्तै तीव्र छु तीव्र भयो भने अझै तीव्र हुन्थ्यो होला यो क्षेत्रतिर मात्रै त्यति अब साथीहरूले सहयोग नगरेपछि अन्य दाईहरू भाइहरूबाट भन्दा पनि मैले उहाँबाट एकदमै रियल्ली सहयोग पाएको बुझ्नु अग्र दाईहरूले चाहिँ धेरै सहयोग गरेको मैले पाइनँ त्यति बेलाको पिरियडमा म पनि धेरै पीडा पाएको मैले जसरी नमस्कार गर्थेँ नमस्कारबाट बाबु र दाइजीहरूले चाहिँ नमस्कार फर्काउनुहुन्थेन त्यति बेलाको पीडा जियो अलिकति बाध्य दुधले बुझ्दैन थियो त्यति बेलाका कलाकारहरू होइन केही विडम्बना आफू चाहिँ लोकसङ्गीतमा आफूसँग एउटा प्रतिभा छ तर त्यो प्रतिभा छ भनेर बुझ्ने स्रष्टा पाउन चाहिँ गाह्रो थियो पहिलाको समयमा एकदमै मलाई त्यस्तो लाग्थ्यो मलाई चाहिँ विश्व मात्रै दाईले गरेको योगदान उहाँ वा जहाँ भए पनि जहाँ रहे पनि मलाई हरफल अझै पनि एकदम हामी सम्पर्कमा रहिरहन्छु उहाँले सम्झिरहनुहुन्छ भनिरहनुहुन्छ एकदमै मेरो भाइ भन्नुहुन्छ मलाई एकदमै माया गर्नुहुन्छ हुन त माया प्रतिभालाई धेरै प्रतिभा ल्याउनु भयो एकदमै राजनजी समय छोटिने क्रममा छ केही आवाजहरू हामी अझैमा राजनजीको आवाजबाट कस कसको गाउन आउँछ जाते हो भात बुढ़ोले फिर आवाज सुनी हाल सीट को थोपा पतईमा टेनो झल पागल यो हो। यो हो हो त्यसपछि हाम्रो एकनाथ भण्डारी पछिल्लो समय गाउनु भएको छ उहाँले एउटा गीत बताए देरी पारा मोटो रे आखा खोल तो हो रे पी पी सालो तिमने बोलाए तिमरा मोकमा हेरी आखा खोल सो होला एक नारायण भंडारी हमी करीब करीब सातवट आवाज सुनी सकता छो सा राजन का सांगीतिक रक रस आ, एक दस है अझ दुईवटा बाँकी छन् एउटा अब नाप्ने भयो होइन त्यसपछि एउटा पक्क पनि राजु परेर बाघी हुनुहुन्छ जस्तो लाग्यो एकदमै कुन्छ र मैले सुध पानी बि सुन्छ र जति सक्यो सर्क मायालु मैले सुध छोइन्छ भने त सुन पनि सर्क मायालु एकदमै राजु परिवारको आवाज सुन्यौ जम्मा जम्मी नौजना अन्य कलाकारको आवाज सुन्यौ त्यो मध्ये पनि एक अर्को एउटा राजन कार्की दसवटा आवाजहरू हामी सुनिसकेका छौँ होइन यहाँले एघारवटा भन्नुभयो कि जस्तो पनि लागिरहेको थियो कि पहिला ये देला ये हे हजुर मरे हरा विमल राज छेत्रीको आवाज पनि सुन्यौं हामी दसवटा आवाज सुनिसकेका छौँ राजन कार्कीको का आवाजबाट यदि प्रतिभाशाली व्यक्ति हुनुहुन्छ होइन सदैव तपाईँलाई सफलता मिल्दै जाओस् समयले बिस्तारै ढकेल्दैछ ख्यारे अब बिस्तारै हामी त्यही समयसँगै चल्नु पर्ने आउँछ र राजनजी जी अन्त्यमा छौँ त्यसो त गीतको क्षेत्रमा लाग्न चाहने जुन अब आउने तर्खर गर्दै हुनुहुन्छ उहाँहरूको लागि तपाईँले के सुझाव दिन चाहनुहुन्छ मैले सुझाव के दिन चाहन्छु भने म आफै अब मैले गाएको गीत तपाईँले सुन्नु श्रोता मित्रहरू मैले गाएका थुप्रै चिजका छन् होइन थुप्रै डोरी गीतहरू छन् भैय गाँग जुन अहिले धेरै ठाउँमा अवार्डमा नोमिनेट हुनु पर्यो होइन त्यसै जुनको शीतल छायाँ तेल सत गीत हो र मैले गाएको गीतहरू अन्य गीतहरू पनि छन् श्रेषा जस्तै फुटेका थुप्रै गीतहरू छन् होइन सबै गीत मन पराउनु भएको छ त्यसपालिको चिजमा पनि तपाईँलाई असाध्यै मैले मनपर्ने गीत बजारमा पठाउनेछु मैले रेकर्ड सिद्धाइसकेको छु होइन अब तिजको गीत पनि पठाउनेछु त्यसपछि पनि अर्को गीत पनि मैले आदरणीय दिदी पार्वती जोशीको गीत हो जसले पनि ढाँट्ने मैरै सहभागी जसले पनि ढाँट्ने तिम्रै हुम भन्ने त धेरै छन् पाइन जुनी काट्ने धेरै भेटेँ बसमरा थाम भन्ने कोही भेटिन जाम भन्ने यो गीत पनि छिट्या आउँदैछ होइन कुनै सुझाव सल्लाह छन् यो राजन कार्की जी एउटा कुराकानी गर्नको लागि केही त्यस्तो प्रवृत्ति छ मिस कल गरेर सठाउने बानी पनि होइन यो पनि आग्रह गर्नु राजनजी एकदम अन्ठानब्बे चार साठी सत्तरी छ सय छब्बिसमा चाहिँ मलाई सुझाव लागि छ नयाँ प्रतिभा हुनुहुन्छ भने बुझेर लाग्नुहोस् जानेर लाग्नुहोस् अथवा तपाईँ पनि एउटा सुकशल सञ्चारमी हुनुहुन्छ धेरै कलाकारसित कन्ट्याक्ट छ सम्पर्क छ तपाईँले पनि कन्ट्याक्ट गरिदिन सक्नुहुन्छ सम्पर्क गरिदिन सक्नुहुन्छ बुझ्नु भएको छ जान्नु नलाग्नु होला राम्रोसँग पढ्नु होला दिँदै हुनुहुन्छ निरन्तरता दिनुहोला होइन त्यही भन्न चाहन्छु मैले वास्तवमा जिन्दगीमा सबभन्दा ठुलो चाहिँ पढाइ हो पढाइलाई अगाडि बढाउनुहोस् त्यसपछि चाहिँ अन्य कुराहरूलाई साथ दिनुहोला यही भन्न चाहन्छु तपाईँलाई धेरै धेरै धन्यवाद छ रेडियो अर्पण एकदमै लोकप्रिय कार्यक्रम यो लोकजनघार होइन एक सय चार पोइन्ट छ मेगा हल्स होइन एक सय चार थुप्रो पाँच मेगा हालमा पाँच मेगा हर्ज एक सय चार पोइन्ट छ मेगा जुन रेडियो सङ्गठनमा आफूले काम गर्ने रेडियो होइन एक सय चार पोइन्ट सबै कुरालाई म राजनकारीको तर्फबाट नयाँ वर्षको शुभकामना हार्दिक एकदमै राजनजी व्यस्त रहनु भयो त्यो मध्ये पनि अलिकति अस्वस्थ हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको कामना पनि छ अन्तिममा खै सूर्यले यसो सोधेको भए मैले यसो भन्थेँ भनेर केही गुनासो छ भने छोटो मिठो रूपमा <सवास्ता> राखिदिनु होला होइन एकदमै गुनासो केही छैन तपाईँ एकदमै आफैमा पोख्छ अब एउटा सञ्चारकर्मी हुनुहुन्छ गुनासो त अब हामीले धेरै कुरा गर्नुपर्ने थियो होला अब समय पनि तपाईँको पनि भएन म पनि अलि बिराम बिराम भएँ गीत अझ कस्तो भयो के भयो सुर्खाले सुन्नुभयो होला फोनबाट सुन्यो अझ प्रशस्त स्टेजमा आएर सुन्दा अझ छुट्टी मजा हुन्थ्यो होला है ठिक छ तपाईँले सम्झाउन चाहनुहुन्छ भने मैले भनिसकेको छु अब मेरो नम्बरमा चाहिँ सुझाव सल्लाह दिनु होला अथवा कन्या कार्यक्रमहरू तपाईँले छन् भन्ने पनि मलाई सम्झाउन सक्नुहुने र मैले गरेका गीतहरू माया गरिदिनु हुनेछ प्राविधिक कक्षामा त्यहाँको हुनुहुन्छ उहाँलाई पनि एकदमै धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु नमस्कार छ भनिदिनु होला राजन जी नमस्ती। नमस्ती। राजन आज़को आज़को यो फुल राखेको छु यो फुल तपाईँको हातमा टक्राउन चाहन्छु अप्रत्यक्ष रूपमा भए पनि र विदा गर्न चाहन्छु राजनजी धन्यवाद अनि राजन कार्कीसँग भलाकोसारी गर्यो आजको यो श्रृंखलामा र त्यसो त धेरै प्रतिभा छ कम्तीमा पनि दसजना अन्य कलाकारको आवाज उहाँ निकाल्न सक्नुहुन्छ र निकै सङ्घर्षशील पनि हुनुहुन्छ संसार माध्यममा आबद्ध र थुप्रै चर्चा अनि परिचर्चा बटुल्नु भइसकेको छ र अब चिट्टैले एल्बमहरू बजारमा ल्याउने क्रममा पनि हुनुहुन्छ त्यसो त राजन कार्कीलाई केही सल्लाह सुझाव अनि राजन कार्कीसँग केही सहयोग लिन चाहनुहुन्छ भने तपाईँ उहाँको सम्पर्क नम्बर अन्ठानब्बे चार साठी सम्पर्क गरेर उहाँसँग केही कुराकानीहरू पनि गर्न सक्नुहुनेछ एउटा सहयोगको अपेक्षा गर्नुभएको छ भने अब भने विस्तारै समयले नेटो काट्दैछ कार्यक्रम भयो प्रत्यक्ष रूपमा होस् या एन्टी नेट अनलाइन चाहन्छु अनि आजका अतिथि कलाकार व्यस्त रहने राजन कार्की जुन एउटा लोक स्रष्टा हुनुहुन्छ उहाँलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु र धन्यवाद यदिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रेशनलाई पनि र पृष्ठभूमिमा गुन्जिरहेको यो आवाज तपाईँको लागि सार्दै कार्यक्रम लोकसंकारको आजको श्रृंखलाबाट म तपाईँकै लोकसह यात्री सूर्य ढकाल पनि अझै दिन चाहन्छु शुभ समय लोकगीत सुना। <laughs> सकती ना को जुना सा भाई तिम्रो मे जीवन मनोरंजन का